नमस्कार रेडियो मुक्तक दोहरी मुक्तक दोहोरी लिएर हामी हरेक महिना उपस्थित हुने गर्दछौं आज पनि मुक्तक दोहरीको नौ श्रृंखला लिएर उपस्थित भइसकेका छौं म प्रकाश हरियालुकु प्रकाश र साथ हुनुहुन्छ अरूण रेग्मी औविरल साथै हामीलाई मुक्तक दोहरी रेकर्ड गरेर पठाउनु भएको छ दीपक अधिकारी चनसनले हामी तीनै मुक्त दोहोरीहरू आज प्रस्तुत गर्नेछौ कार्यक्रममा मुक्तक दोहोरी चुकु प्रकाश ब्लगबाट हरेक महिना सञ्चालन हुने गर्दछ सा। नेपाली साहित्यको विकासको लागि चुकु प्रकाश साहित्यिक अनलाइनले गर्ने कार्यक्रम मध्ये मुक्तक दोहोरी पनि एक मुक्त विकास र यसको विस्तारको निम्ति एस ब्लगबाट हुँदै आएको मासिक कार्यक्रम मुक्त दोहोरीको नौ श्रमा यसपटक भने नेपालीहरूको महान् चाड दशलाई प्रमुख विषय बनाइएको थियो अरू केही महिनादेखि मुक्तको विकास र विस्तारको लागि मुक्त कार्यक्रम चलाउँदै आइरहेको जानकारी नेपाली साहित्यको एउटा उत्कृष्ट विधा मुक्तक आज हामी सबैमाझ लोकप्रिय बन्दै गइरहेको छोटो तथा सठिक हुने भएकाले पनि साहित्यलाई मन पराउने साहित्यिकनहरूले यसको लोकप्रियता बढ्दै गइरहेको छ विगत नौ महिनादेखि चुकुबड्का साहित्यिक ब्लग मार्फत हामीले मुक्तक दौरी सञ्चालन गर्दै आइरहेका छौँ मुक्तक संबंधी रहोक भ्रमला चिन्ने कोशिश कर मुक्तक में रहकर अनुदान हटाने कोशिश कर कार्यक्रम में आज का दिन समय आई विदा को स्थिति मद्दनजर करने मुक्तक मन पराने के जन्म कस्टी सकती है मुक्तक को समग्र परिवेश हम आज यह बोलिगे कि मुक्तक विधा फराकिल हो इसमें कने दुम मत नहीं छुगो प्रकाश डट ब्लग तथा इसका एडमिट तथा मेरा प्रिय मित्र चुकु प्रकाश अर्थात् प्रकाश अलयाल धन्यवादको पात्र बन्दछ किनकि मुक्तक विकास र विस्तारको लागि एउटा साहित्यिक ब्लग बनाएर सम्पूर्ण मुक्तक मनोहरलाई एकमुष्ट एक ठाउँमा एक जम्मा गरी मुक्तक सम्बन्धी अन्य फर्महरू चिन्ने कोसिस गरेको छ यसको लागि लाख लाख धन्यवाद ला, दिन चाहन्छु कपिल लामेसानी तथा शिला मुख्य भूमिकामा रहेर हामीले दसैँ विशेष मुक्तक डोहरी सञ्चालन गरेका थियौँ विक्रम समेत उनपचास सालमा ना नागरकोट जिल्लाको दाङ सिङ्गो वडा सा नम्बर सातमा तिका ठाकुर प्रसाद लामिसाने तथा माता बालिका देवी लामिसानेको को कोर्टमा जन्मिनु भएको कपिल लामिङ हाल दाङ नेपालमा बसोबास गर्दै आउनुभएको छ विगत केही महिनादेखि रोजगारीको के सिलसिलामा म मलेसियामा रहनुभएका उहाँले नेपाली साहित्यको मुक्त विधामा निकै लामो समयदेखि आफ्ना कलमहरू चलाउँदै आउनुभएको छ साथै अर्का विशेष भूमिकामा रहनुभएका शिलाज्यू काठमाडौँ स्थायी घर भई हाल वैदेशिक रोजगारीकै सिलसिलामा कुवेतमा रहनुभएको पर छ परदेशको भूमिमा रहेर पनि नेपाली साहित्यलाई अझ मुक्तकलाई माया गर्नुभएको छ साथै हाम्रो यस मुक्तक दौरीमा विशेष सहयोगी कृष्ण इमिरीप्रति हार्दिक आभारी व्यक्त गर्न चाहन्छौँ इंद्र बिटी अरज चलनजी प्रति आभार व्यक्त करना चाहता यह सात योग सदै रही आगामी मुक्तकोहरी नई यहां साथ सदैं मिली रहोस् हमारे इस मुक्तक दोहरी कार्यक्रम संचालन करना का अपना अमूल्य सलाह सुझाव दिने आदरणीय दीदी संजना अर्यलज्यू मदन भंडारीजू जो रेडियो प्रसुद्ध मुक्तकमा को इसमें मैं साथ मुक्तक डोहरी में व्यवस्था न्यापन समिति का मौलिक श्रेष्ठ अम्बिका प्रसाद बन्सरा अनि यसै गरी दीपक अधिकारी चञ्चलज्यूहरूप्रति पनि निकै आभार व्यक्त गर्न चाहन्छौ त्यसै गरी मुक्त दोहरीमा उब्जिएका मिठा मिठा मुक्तकहरू आफ्नो रेडियो कार्यक्रमहरूबाट तरङ्गित गर्दै देश विदेशमा पुर्याउनुहुने कार्यक्रम प्रस्तुताहरूलाई पनि सरसती लिन गइरहेको छु झापा रेडियो रेडियोभिजनको कार्यक्रम मुक्तक मालामा कार्यक्रम प्रस्तुता मदन भण्डारीले त्यसै गरी घट्टेकुलो काठमाडौँबाट प्रसारण हुने रेडियो मिरमिरे रेडियो छाहारी रेडियो पीएमसी र नेपाली संसार नेटवर्कको कार्यक्रम मुक्तक धोवनका प्रस्तुता कमन सरोगमले त्यसैगरी रूपन्देहीबाट रेडियो देवदहको कार्यक्रम मुद्तक सरोवरमा प्रस्तुता युवराज लामछानी प्रदीपले त्यसै गरी काभ्रेबाट रेडियो मस्तीको कार्यक्रम साहित्य सरगममा प्रस्तुता दिनेश लिवेले धादिङ बेसी धादिङ रेडियो लोकतन्त्रको कार्यक्रम प्रतिभा तपाईँकोमा प्रस्तुता शिखा श्रेष्ठले त्यसै गरी बागलुङको रेडियो रेडियो सयपत्रीको कार्यक्रम मुक्तक डायरीमा कार्यक्रम प्रस्तुता भूमि सुविदीले त्यसै गरी नवालपरासी रेडियो सामर्थ्यको कार्यक्रम मुक्तक मजेरीको प्रस्तुता गंगा बस्यालले त्यसै गरी वीरगंज रेडियो विन्दासको कार्यक्रम माया के होलाबाट प्रस्तुता आरसी यादवले धादिङ गसी धादिङबाट रेडियो धादिङ कार्यक्रम गजल संसारमा कार्यक्रम सञ्चालिका देविका अधिकारीले दे। त्यसै गरी हाम्रो यस कार्यक्रम मुक्तक दोहोरी समेत गरेर दसवटा स्टेशनहरूबाट मुक्त दोहोरीमा समावेश भएका मुक्तहरू सुन्न सक्नुहुनेछ यस मुक्तक दोहोरी कार्यक्रममा एक जनाले झण्डै पन्द्र सय मुक्तक राखेर कार्यक्रमलाई गद्व रूपमा थियो श्रोताहरू अझ जानकारी गराउँछु यस पटकको मुक्त दोहोरी आजसम्मकै ऐतिहासिक मुक्त दोहोरी भन्न पुगेको छ आजसम्मकै सबभन्दा धेरै मुक्त समावेश भएको मुक्त दोहोरी पनि मान्न सकिन्छ यस पटकलाई हामीले सबै मुक्तहरू वाचन गर्न नसके पनि सबै मुक्तकारहरूको मुक्तक एक एक दशौँ विशेष मुक्तको वाचन गर्ने कोसिस गर्दछौँ कार्यक्रममा सुन्दै गर्नुहोला कार्यक्रम मुक्त दोहोरी मिठो सांगीतिक मधुर श्रवण गराए गायक कुडेन्द्र बिकार र गायिका चरिता थापा मगरको स्वरमा रहेको यमएन खनालको गीत दशैं मनाउन सुन्दै हुनुहुन्थ्यो सबैको उन्नति होस् यो सालमा सुख शान्ति र समृद्धिले थाहोस् सोचेको कुरा पुगोस् यो सालमा दशैं दशा नबनोस् यो सालमा सबैको उन्नति होस् यो सालमा सबैको उन्नति होस् यो सालमा यो आशीर्वाद सहितको मुक्तक थियो कपिल लामसाने यसै गरी अर्को प्रतिनिधि मुक्तक यस्तो छ दश आयो सबै आए हजुर आउने कहिले प्यारा दसैँ आयो सबै आए हजुर आउने कहिले प्यारा आउँछु आउँछु सानी भन्दै ढाट्नुहुन्छ जहिले प्यारा एकला एक्लै बितेका छन् हाम्रा चाडपर्वहरू एक्ला एक्लै बितेका छन् हाम्रा चाडपर्वहरू हजुर विदेश नजाँदा चलेकै थियो पहिले प्यारा हजुर विदेश नजाँदा चलेकै थियो पहिले प्यारा यो मुक्त थियो शिला कार्कीको श्रोताहरू पुनः जानकारी गराउँछु चुकुरका साहित्यिक ब्लगबाट गत सेप्टेम्बर सताइस र अठाइस तारीकमा ब्लकै आधिकारिक फेसबुक पेज डब्ल्यूड सीएचयू केयू पीआरए के सियाच डीटी बीएलओजी वानमा -E -E मुक्तक दोहोरी भएको थियो श्रोता पनि दिन मन लाग्यो आगामी मुक्तक दोहोरी भने अक्टोबर अठार र उन्नाइस तारीकमा हुन गइरहेको छ यसै फेसबुक पेजमा हुन गइरहेको यस मुक्तक दोहोरीमा सम्पूर्ण साहित्यप्रेमी मुक्त प्रेमीहरूलाई आह्वान गर्दछु कार्यक्रममा राख्नुभएका मुक्त हरफहरू भाषण गर्नेछौ मुक्तको वाचन गर्ने क्रममा म आफैले लेखेको मुक्तको एउटा वाचन गर्छु दशैं आशा घर आहा कति रमाइलो छ दशैं आशा घर आहा कति रमाइलो छ खुसी थाछ घर दैलोमा आहा कति रमाइलो छ प्रकृति झन मनलोभ्याउने सुन्दर फूल बारी जस्तै प्रकृति झन् मनलोभ्याउने सुन्दर फूल जस्तै गमल आछ घर आहा कति रमाइलो छ यसै यो मेरो मुक्त दैलेखबाट सरोवर शाहीले लेख्नुहुन्छ म पटक पटकको शुभकामना लेख्छु र सम्झन्छु म पटक पटक शुभकामना लेख्छु र सम्झन्छु यो बर्खाको भयानक पीड़ा देख्छु र सम्झन्छु दशैंको शुभकामना दिन त गाह्रो बनाए प्रकृतिले दशैंको शुभकामना दिन गाह्रो बनाए प्रकृतिले दुगान दुवानहिरोबाट बच्चा भेट्छु र सम्झन्छ मुक्त मुक्तहरू वाचन गर्ने क्रममा हामीसँग अर्को मुक्त छ हर्कराज गुरूङको के दश के तिहार म बबुलाई मात्र खाली निधार म बबुलाई तपाईँको त अर्थशास्त्र होला तपाईँको त अर्थशास्त्र होला खै मिल्या विचार म बबुलाई खै मिल्या विचार म बब्रोलाई हर्कराज गुरूङ भुटानी त्यसै गरी मुक्तक दोहोईमा मुक्तक थप्दै हुनुहुन्थ्यो कृष्ण घिमिरे प्रकाश दायले हाई भनेर लेख्दै हुनुहुन्छ वर्षदेखिको दशैं आयो घर आउनुस् ताई बुढाबाआमाको हातको टिका लगाउनुस् ताई पोहोर पनि दशैं आउँदा विदेशमा हुनुहुन्थ्यो ओभर पनि दसैँ आउँदा विदेशमा हुनुहुन्थ्यो अहिले बिन्ती हामी सम्झि घाउनुहुन्थ्यो छत्रंग चार अब अर्घखाँचीबाट प्रकाश दाईलाई है लेख्दै बन्द किन गरिसके कति माग्नुसके कति माग्नु ऋण दाजु साहुले पनि नकराएको हुन्न एकै छैन दाजु यस्तो दशी थपेर यस्तो बेला दसैँ आउँछ पिर माथि पिर थपेर अदालतमा पास गर्नलाई भन्छ हिँड दाजु अदालतमा पास गर्न सूरज घिमिरे सांकोच दुई धादिङबाट मुक्तक डोहोरीमा त्यसै गरी अर्को मुक्तुक छ अरूण रेग्मीले शिला कार्कीज्यूलाई है भनेर लेख्दै हुनुहुन्छ छोरो नयाँ नाना भन्छ तिमी पनि मिठे भन्ने छोरो नया नाना भन्छ तिमी पनि मिठे भन्ने छैन खुट्या कौडी फालमा कसरी हो दशै मान्ने विदेशी मन त कहाँ थियो मेरो पनिचारी कसरी हो थाहा छैन साउको त्यत्रो बिठो गर्ने कसरी हो थाहा छैन साउको त्यत्रो बिठो गर्ने अरूण ड्रेग्मीले लेख्दै हुनुहुन्थ्यो शिला हुन अब अर्को मुक्त छ हामीसँग संजयको सिर्जना उहाँले पनि प्रकाशजीलाई है भनेर लेख्दै हुनुहुन्छ खुशी सबै तिम्रै पोल्टामास राजा खुसी सबै तिम्रै पोल्टामा छ राजा दशै तिमी बिना एक्लो अधुरो छ आज दशै तिमी बिना एक्लो अधुरो छ आज टीका लगाउने आशै मात्र देखाई जहिले टीका लगाउने मात्रै आश देखाई आउँछु भने कूर्ण लाउँछौ हरेक वर्ष साँझु यसै गरी मुक्तक दोहोरीमा मुक्तक जोड्ने क्रममा छु अर्को मुक्तक छ भूपाल ठाँडा राणामगर सिफिज भनेर लेख्दै हुनुहुन्छ उहाँको ठेगाना छ लेख फर्सा तीन साझे सुर्खेत र हाल भारत भनेर लेख्दै हुनुहुन्छ उहाँको मुक्त यस्तो छ जमरा टिका ढाका टोपी लाउन पाउँदिन जमरा टिका ढाका टोपी लाउन पाउँदिन मिल्दैन छुट्टी घराउन पाउँदिन हिन्दैन छुट्टी यसपटक नि घर पाउँदिन निहेती जावो बेमानी रहेछ निहेती जाबो बैमानी रहेछ नरूनी बाआमा दौतरीसँगै गाउँघर पनि धाउन पाउँदैन दौतरीसँगै गाउँघर पनि प्रकाश मगर के ले कपिल लामसा लेख्दै हुनुहुन्छ दश आयो भन्सन गाउँमा यहाँ दशा छ दश आयो भन्सन गाउँमा यहाँ दशा छ किन बेचे किन बेच गर्छन् शहरमा यहाँ दशा छ प्रत्यक्षको बेथा पनि कसले बुझ्छन् होला भन्नै पर्यो दशमीकर्मा यहाँ दशा छ भन्नै पर्यो दशमी कर्मा यहाँ दशा छ दश आयो भन्छन् घरमा यहाँ दशा छ प्रकाश मगर बियोगी दाङ सैदियार दुई जचरा गाउँबाट हुनुहुन्थ्यो भने हाल मुभूमिको देश भारत भन्दै हुनुहुन्छ अब फेरि मुक्तक दोहोरीमा मुक्तक जोड्ने क्रममा केआर गुरतालको मुक्त हामीसँग छ उहाँले मुक्तक यसरी लेख्नुहुन्छ दशैं आयो भन्सन प्रवासी दश भन्सन प्रवासी दश आएर के गर्नु म बिनाको शून्य गाउँमा रमाइलो छाएर के गर्नु परदेशी भो जीवन खाना बस्ने ठेगान छैन परदेशी भो जीवन खाना बस्ने ठेगान छैन एक दिने दशको छुट्टी पाएर के गर्नु एक दिने दसैँको छुट्टी पाएर के गर्नु केआर गुरताल हुनुहुन्थ्यो कृपया मुक्तक डोगरीमा मुक्तक हरेक मुक्तकमा ठेगाना राख्दै जानुहोला हामी हामीलाई मन परेको मुक्तकमा तपाईँको ठेगाना भएन भने हामीले तपाईँको ठेगाना पर्न पाउने छैनौं त्यसै गरी अब देवकी अधिकारीको मुक्तक छ हामीसँग देवकी अधिकारी हुनुहुन्छ रेडियो दादिङको प्रस्तुता पनि हुनुहुन्छ हाम्रो मुक्तक दोहोरीमा मिडिया पार्टनर भएको रेडियो दादिङ उहाँले पनि हाम्रो मुक्तक दोहोरीलाई आफ्नो कार्यक्रममा प्रसारण गरिसक्नु भएको छ उहाँको मुक्त यस्तो छ दश हो कि दशा हो यो छैन दशैं हो कि दश हो यो थाहा छैन मनमा शान्ति कहिल्यै भनमा शान्ति कहिल्यै भा छैन भन्ने होला दशमा रमाउनु भन्ने होला दशमा रमाउनु तिमी छैन देवकीय अधिकारी रेडियो धादिङबाट हुनुहुन्थ्यो अब हामीसँग अर्को मुक्त छ अम्बिका प्रसाद बन्जाराको अम्बिका प्रसाद बन्जारा मुक्त दोहोरीको व्यवस्थापकमा पनि हुनुहुन्छ उहाँ वीरगंजबाट हुनुहुन्छ अम्बिका प्रसाद बन्जराको मुख यस्तो छ निधार होस् निधार होस् रातै पहिले तिनै टीका जमराले हरुण सारा पीर तिनै टीका जमराले हरुण यही हो मेरो शुभकामना हजुरहरूलाई यही हो मेरो शुभकामना हजुरहरूलाई आमदानी बढ़िरहोस् आमदानी बढ़िरहोस् खर्च होस् हो हो वहाँ हुनुहुन्थ्यो अम्बिका प्रसाद बन्जरा बिरगंजबाट अब हामीसँग फेरि अर्को मुक्त छ दीपक अधिकारी सञ्चालको उहाँ पनि मुक्त दोहोरी कार्यक्रमको व्यवस्थापक हुनुहुन्थ्यो उहाँको मुक्त यस्तो छ घर आउन मन थियो तल पाइन सानु टिका थाप्न यो वर्ष त माइत पनि जानु बुढ़ी आमा हृदय हुन्छ गैनौ भने तिमी बुढी आमा रुधे हिंसिन् गैनौ भने तिमी सेलरोटी र मिठा मिठा फरिकारुटी र मिठा मिठा फरिकाएर खानु दीपक अधिकारी चंचल हुनुहुन्थ्यो मुक्त डोहोरीमा मुक्त जोड्ने क्रममा छौ हामी अब फेरि मुक्त डोहोरीलाई नै क्रमशः अगाडि बढ़ाइरहेका छौ हामीसँग अर्को मुक्तक छ रम्स रोले सबैलाई है भनेर लेख्दै हुनुहुन्छ दशैमा कसैको दशा नलागोस् दशैमा कसैको दशा नलागोस् कुलतसँगै खराब नसा नलागोस् नजिक हौ न खुशी सारा अंगा लोनेभरी नजिक हौ न खुशी सारा अंगा लोनेभरी कसैलाई व्यर्थमा निराशा नलागोस् रम्सी मुक्त दुहरीको सिलसिलालाई जोड्न चाहन्छु म धादिङको जलनजीले पठाउनु भएको मुक्तकबाट धादिङको ज्वलन हाल साउदी अरेबियामा रहनुभएको छ उहाँको स्थायी घर धादिङ चार चैनपुर भनेर उहाँले भएको छ मुक्तक नै जोड्न चाहे मैले उहाँको यो दसैँमा घर आएन छोरो नबन्नु यो दसैँमा घर आएन छोरो नबन्नु माया नभएको एकहोरो नबन्नु के गर्नु यहाँ पढाइको हुकुम चल्दो रहेछ के गर्नु यहाँ पढाइको हुकुम चल्दो रहेछ विदेशीको रमझममा बोलेछ मरो नभन्नु विदेशीको रमझममा बोलेछ मरो नभन्नु त्यसै गरी अर्को मुक्त चुड्न चाहेँ मौलिक श्रीज्यूको मौलिक श्रीज्यू हाम्रो व्यवस्थापन समितिमा पनि हुनुहुन्थ्यो उहाँले निकै सहयोग गर्नुभएको छ हाम्रो यस मुक्त दुरी सञ्चालन गर्नुको लागि उहाँकै मुक्त चुड्न चाहेँ मैले आशिष दिँदै दशैमा टीका हो आशिष दिँदै दशैमा टीका लगाउने हो मनबाट सबै सारा दुःख बगाउने हो नवरात्रीको रात्री भजन कीर्तन गरेर नवरात्रीको रात्री भजन कीर्तन गरेर दुर्गा माताको नाममा जागरण जगाउने हो दुर्गा माताको नाममा जागरम जगाउने हो मौलिक श्रेष्ठी सुखौटा भनेर उहाँले आफ्नो ठेगाना खुलाउनु भएको त्यसै गरी अर्को मुक्त जोड्न चाहे मैले गैरे स्याङ्जा वालिङ भनेर उहाँले आफ्नो ठेगाना खुलाउनु भएको छ र मुखक नै जोड्न चाहेँ मैले यहाँ दिन काटेँ तिम्रो सम्झनामा रोएर बाबु दिन काटे तिम्रो सम्झनामा रोएर बाबु रात बित्यो आँसुले नै सिरानी धोएर बाबु दसैँमा घर आउ तिमी दसैँमा घर आऊ आउ तिमी आउने बाटो हेरी म भकानीदैछु ती तस्विर छोएर बाबु दिन काटे तिम्रा सम्झनामा रोएर बाबु भनेर उहाँले एउटा आमाले आफ्नो छोरो दसैँमा घर नआउँदाको पीड़ालाई आफ्नो मुक्त किला हरफहरूबाट बता पीड़ालाई सुरज विवश हुनुहुन्थ्यो गैरे स्याङ्जा वालिङबाट उहाँ यसै गरी अर्को मुक्त वाचन गर्छु म बेहोर्सी भीम रसाइलीको सबैलाई नमस्कार है भनेर शुरू गर्नुभएको छ परदेशीलाई रुहाएर आएदछ दुखीको मन दुखाएर आएदछ वर्षौंदेखि टाढीकोलाई फेरि आफ्नै घर फिराएर आएदछ परदेशीलाई रुहाएर आयोदछ आयो दुखीको मन दुखाएर आए बेहोशी भीम रसाइली हुनुहुन्थ्यो केराबारी मोरङबाट भने हाल बहरनबाट हुनुहुन्छ अब अर्को मुक्त छ मसँग दिपेन्द्र अस्रुवालीको खोटाङ छोराम्बु छ सापा तेलबाट भनेर लेख्दै हुनुहुन्छ उहाँको मुक्त यस्तो छ पल्लो घरको पल्लो घरको चम्छुरीले चम्छुरी राम्रो लायो भन्दैमा अनि सन्तै मिठो मिठो मात्र खायो भन्दैमा अनि सन्तै मिठो मिठो मात्र खायो भन्दैमा मलाई पनि त्यस्तै चाहियो नबन्नु है सानु वर्ष दिनमा बल्ल बल्ल दशै आयो भन्दैमा अनि सधैँ मिठो मिठो मात्र खायो भन्दैमा बल्ल घरको चौछुरीले राम्रो लायो भन्दैमा दिपेन्द्र अश्रु मारे हुनुहुन्थ्यो खोटाङबाट अर्को मुक्तिको भाषण गर्छु म थ्र बहादुर ठाँडा मगरको उहाँले तुफान पनि लेख्नुहुन्छ नामको पछाडि भयो, भयो हे मेरो बाबा, हे मेरो आमा पर्खेर नबस्नु परेमा टोप बहादुर ठाँडा राणा मगर हुनुहुन्थ्यो लेखा तीन साजे सुर्खेत श्रोताहरू मुक्तको दोहोरीमा मुक्त वाचन गर्ने क्रममा छौ हामी यसै गरी अर्को मुक्त छ डिपीटी शर्माले सबैलाई हे भनेर लेख्दै हुनुहुन्छ डिपिटी शर्मा मोरङबाट मुक्त लेख्दै हुनुहुन्छ उहाँको मुक्त यस्तो छ रातो टिका चमरा सम्झी रुन थाले मन आँखाबाट आसु बगी आफै धोन थाले मन गाउँघरतिर दश काती गीत गुन्जिँदा परदेशीको बो कठै बडा थाले मन, नदेसीको बो कथै बडा छुन थाले मन रातो टिका जमरासँगै गरी अर्को मुक्तको वाचन गर्छु म सूरज अधिकारी अविरलको उहाँ हुनुहुन्छ चितुन गुन्जानगर पाँचबाट उहाँको मुक्तक यस्तो छ खै कसरी आउँ घरमा खुसी छर्न पागो छैन अझै पनि सुख मिल्ने झोली भर्न पागो छैन भैगो सानो कर्ण गर आउन पाइन यो दशमा साहुको ऋण यतिकै चुक्ता गर्न पाएको छैन खै कसै आउँ घरमा खुसी छर्न पाएको छैन अझै पनि सुख मिल्ने झोली भर्न पाएको छैन सूर्यज अधिकारी अविरल हुनु यसैगरी अर्को मुक्त छ घायल दुर्गा प्रसाद पोखरियलले कपिल लामसानेलाई है भनेर लेख्दै हुनुहुन्छ कनिकाको टीका लिएर कनिका दक्षिणालाई दुई रूपियाँ सिक्का लिएर कसरी खुशी मनाउने हो दशैं खै कसरी खुशी मनाउने हो दसैँ आँखा भरी आँचुका ढिका लिएर आँखा भरी आँचुका ढिका लिएर घायक दुर्गा प्रसाद पोखरेल हुनुहुन्थ्यो ओखरकोट छ बेवरे प्युठानबाट अब अर्को मुक्त छ मसँग मनोज गिरीको उहाँले आफ्नो ठेगाना लेख्नु भएको छैन उहाँको मुक्त यस्तो छ यस्तै हो अहिले साल अर्को साल आउँछु सानी पक्कै बस्छु दुई चार महिना भैलीसम्म गाउँछु सानी घेरा मुनि रमदैन हाम्रो दसैँ तिहार पैसा छैन अहिले अर्को साल तल पक्कै पाउँछु सानी मनोज गिरी हुनुहुन्थ्यो शिलाजीलाई है भनेर लेख्दै हुनुहुन्छ त्यसै गरी अर्को मुक्त छ हामीसँग प्रिय रेशम घरतीको उनलाई है भनेर लेख्दै हुनुहुन्छ पाइन छुट्टी यो दशमा फर्केर पाइन छुट्टी यो दशमा आउँदिन फर्केर बाटो हेरी जो बाटोमा नबस्नु पाइन छुट्टी यो दशमा आउदिन फर्केर बाटो हेरी गवाटोमा नबस्नु है पर्केर हिदाताले लग्यो मलाई प्रत्यक्षको भुमरीमा मलाई सम्झी तिमी नरुनु हे तर्केर मलाई सम्झी तिमी नरुन है तर्केर रेशम घट्दै रे हुनुहुन्थ्यो दाङबाट भने हाल मुम्बाइबाट मुक्त कोर्दै हुनुहुन्थ्यो त्यसै गरी अर्को मुक्तक लिन चाहेँ मैले यहाँ गंगा पसलज्यूको गंगा पसलज्यूले आफ्नो ठेगाना खुलाउनु बिर्सनु भएको रहेछ कृपया आफ्नो मुक्तकसँगै आफ्नो ठेगाना पनि प्रष्ट रूपमा खुलाइदिनुहुन म सम्पूर्ण मुक्तक मनहरूलाई आग्रह गर्दछु एक फेर हामीलाई सजिलो हुनेछ यहाँ ठेगाना भन्नको लागि मुक्तक नै ला। चा। जोड्न चाहे मैले यस सिलसिलामा लिङ्गेपिङ मलाई पनि खेल्ने मन थियो लिङ्गेपिङ मलाई पनि खेल्ने मन थियो रातो टिका शिरमा जमरा जेल्ने मन थियो हजुर मेरो हजुर मसँग नै हुनहुन्न प्रकाश दाजु यो दशैंलाई उनीसँगै जिउने मन थियो लिङ्गेपिङ मलाई पनि खेल्ने मन थियो भोलि आफ्ना मुक्तकिला हरहरू प्रकाश दाजुलाई समर्पण गरेर लेख्नु भएको थियो त्यसै गरी अर्को मुक्तक जोड्न चाहे मैले मुक्तक दोहोरीको सिलसिलामा सम्झना अर्याल दिज्यूको सम्झना अर्यालको स्थायी घर घचो पाँच गोर्खा हो र उहाँ हाल अमेरिका मेरिल्यान्डमा बसोबास गर्दै आउनुभएको छ दसैँ विशेष डोहोरीमा उहाँले पनि सहभागी जनाउनु भएको थियो र उहाँको मुक्तक नै जोड्न चाहेँ मैले यहाँ किन दैव मलाई मर्न बाँच्न दिँदैन किन दैव मलाई मर्न बाँच्न दिँदैनौ चाडबाडमा रमाएर हाँस्न दिँदैनौमाथि रिन सधैँ दुःख ऋण माथि रिन दुःख माथि दुःख मनमा शान्ति सास्न दिनौ किन दैव मलाई मर्न बाँच्न दिँदैनौ अमेरिका मेरियलमा बसोबास गर्दै आउनुभएको छ स्थायी घर गेलचोक पाँच गोर्खा त्यसै गरी अर्को मुक्तक जोड्न चाहे अमृत पाठक ज्यूको र अमृत पाठक ज्यूले आफ्नो ठेगाना खुलाउनु बिर्सिनु भएको छ कृपया आफ्नो मुक्तकको साथसाथै आफ्नो ठेगाना पनि खुलस्त रूपमा खुलाइदिनुहोला ताकि हामीलाई पनि सजिलो होस् मुक्तक नै जोड्न चाहेँ मैले मोटो रकम नभए नि खुसी मल्ले मान्छु दसैँ आडम्बरको थैलोबाट बल गरेर तान्छु दसैँ आफूसँग जे जस्तो छ आफूसँग जे जस्तो छ त्यसमै खुसी हुने नहो रुने होइन हसाउन पो आएको हो थान्छु दसैँ मोटो रकम नभए खुसी मनले मान्छु दसैँ आडम्बरको थैलोबाट बल गरेर तान्छु दसैँ भनेर उहाँले आफ्नो मुक्तकीलाई आरोपहरू गर्नुभएको थियो त्यसै गरी अरू जोड्न चाहे मैले कल्पना पौडेलजीका सुजीवको मान थापा बोडलजीको मुक्तको जवाफ है भनेर उहाँले आफ्नो मुक्तकको सुरुमा लेख्नुभएको छ कल्पना पौडलजीका सु हाम्रो आठौँ मुक्तक विशेष दोहोरीमा पनि विशेष भूमिकामा रहनुभएको थियो तीज विशेष मुक्त दोहोरिरहेको थियो हाल ई सालमा कार्यरत कल्पना पौडेलजीका सुको यस्तै घर गडाको चार नर हो र उहाँको मुक्तक नै जोड्न चाहेँ मैले अर्को साल जसरी फर्किया सुप्यारा <प्ति> <शारीक> अर्क सला जसरी नहीं फर्की आँचु प्यारा तिम्रे हाथ को जमरा रीका लाशु प्यारा सर रची जाऊला संगे मई तरह बसम चढ़ी जाऊला संगे मैं तो माइती मैं को आगन में खुशी छाँचु प्यारा तिम्रे हाथ को जमरा रीका लाशु प्यारा अर्क सला जसरी नहीं फर्की प्यारा भर आप मुक्त के लिए आरोप को कल्पना पौडल जी का हाल इजरायल में आस गरी अर्क मुक्त जोड़ना चाहे मैं सम्झना रेग्मी सानो स्याङजा भनेर उहाँले आफ्नो ठ्याक्न फुलाउनु भएको छ सम्झना रेग्मी सानुका म त किराहरू जोड्न जाँदैछु रमाउनु प्यारी जे छ त्यही खाएर रमाउनु प्यारी दसैँ तिहार मजाले मनाउनु प्यारी अरूको आगनमा खसी देख्दा छोरछोरी रोलन। अरुका आँगनमा खसी देख्दा छोर छोरी रोलान जसरी हुन्छ राम्रोसँग सम्झानु पारि दशै तिहार मजाले मनाउनु पारि जे साथै खाएर रमाउनु पारि भन्दै आफ्नो मुक्तकिला हरबहरू खोल्नुभएको थियो सम्झनादेखि कार्यक्रम मुक्तक दोहरी लिएर उपस्थित भएको छु म दिपक अधिकारी चञ्चल गत सप सेप्टेम्बर सत्ताइस सय अठाइस तारिकको चुकु प्रकाशद साहित्यिक ब्लगमा मुक्तक दोहोरी सञ्चालन भएको थियो त्यही दोहोरीका मुक्तकहरू लिएर म उपस्थित भएको छु म धेरै बोल्न चाहन्न यहाँ म मुक्तक नै शुरू गर्छु रुन्न भन्दा पनि खै किन यो मन रुने गर्छ साथीहरूको साथ पाउँदा एकछिन चुप हुने गर्छ दश तिहार आउँछ अनि साथीभाइ घरतिर दशै तिहार आउँछ अनि साथीभाइ घरतिर जान्छन् फेरि एकान्तमा आँसुले मुग्ध हुने गर्छ रुन्न भन्दा पनि खै किन यो मन रुने गर्छ साथीहरूको साथ पाउँदा एकछिन चुप हुने गर्छ हेम घर मगर गुल्मी हाल भारतबाट हुनुहुन्थ्यो मेरो हातमा अर्को मुक्तक परेको छ दशैंसँगै गाउँघरमा खुसी छाउँदैछ दशसँगै गाउँघरमा खुसी छाउँदैछ यता भने धुर धुरू मन रुवाउँदैछ यसपालिनिरहै भो दसैँ मनाउने यसपालिनिरहै भो दसैँ मनाउने यो दसैँले परदेशीको मन दुखाउँदैछ दसैँसँगै गाउँघरमा खुसी छाउँदैछ एता भने धुर धुरु मन रुवाउँदैछ हिमाल परियार ताता पानी दुई सुर्खेत हाल भारतबाट हुनुहुन्छ जे गरी यो दश विशेष दोहोरीमै गरियो जे यो दश विशेष दोहोरीमै गरियो जानी नजानी साथीसँगै अघि सारियो यो साल यस्तै भो अर्को साल दशमा यो साल यस्तै भयो अर्को साल दसैँमा घरमा गई टीका लाउने भर परियो जे गरियो जानी नजानी साथी सँगै गत सेप्टेम्बर सत्ताइस र अठाइस तारिकको चुकु प्रकाश डट साहित्यिक ब्लगमा सञ्चालन भएको मुक्तक दोहोरीका मुक्तहरू म प्रसारण गरिरहेको छु मुक्त प्रसारण गर्ने क्रममा मेरो हातमा अर्को मुक्तक परेको छ हो हो साथी गरीबीले पिट्नु पिटेको छ हो हो साथी गरिबीले पिट्नु पिटेको छ गरीबको जिन्दगी त दुखै दुखमा बितेको छ खुसीले नै मानाउँदै आफूले भ्याए जति खुसीले नै मानाउँदै आफूले भ्याए जति देखाएसे कि नगरौं कसले के के गरेको छ होहो साथी गरिबीले पिट्नु पिटेको छ गरीबको जिन्दगी त दुखै दुखमा बितेको छ दिनेश धामी बझाङ हाल भारतबाट हुनुहुन्छ यसै गरी अर्को मुक्त छ बबु आठ धुरुपुरा धुरपुरा काभ्रे पलासो प्रेम उदासीको मुक्त यस्ता लिनी दशैंमा घर आउन पाइन प्यारी फाट्यो होला गुन्यो चोली ल्याउन पाइन प्यारी नरौ नहै प्यारा सम्झी गाउँका सबै लाउरे आउँदा तिम्रो मनमा खुशी बहार छाउन पाइन प्यारी तिम्रो मनमा खुशी बहार छाउन पाइन प्यारी यस्ता दशैमा घर आउन पाइन प्यारी यसै गरी अर्को मुक्त छ खगेन्द्र खगेन्द्र विक रक्तिन लोक फर्का सुर्खेबाट हुनुहुन्छ भने हाल भवनगर गुजरात भारतबाट हुनुहुन्छ म नभइनी यो दशमा चिन्ता नलिनु खसी काट्नु घरमै नयाँ नाना किनिदिनु साथीभाइ घरमै आई सोधलान् मेरो बारे साथी भाई खेन्द्र विक रक्सिमेत यसै गरी अर्को मुक्त वाचन गर्छु म सन्तोष देवकोटाको मुक्त सन्तोष देवकोटा पोखरा कास्कीबाट हुनुहुन्छ उहाँको मुक्त यस्तो छ यो दशमा नयाँ लुगा लगाउने रहर थियो घर, रहर गेरे पसी, गेरे पसी, कसको के घो लग काोको आगानी में ढलाने रर थी दशा नया लुगा लगने रि संतोष देवकोटा पोखरा कास्की हाल कतार देखि मुक्तोक प्रकाश अधुरोको प्रकाश अधुरोध धारिङबाट हुनुहुन्छ उहाँले शिला कार्कीलाई हाई भनेर लेख्दै हुनुहुन्छ म पनि दुखी छु सानु आउन नपाउँदा म पनि दुखी छु सानु आउन नपाउँदा हात समय सँगै मावला धाउन नपाउँदा दहीमा टिका मुछेर आफ्नै हातले तिम्रो निधार फरी रातो टिका लाउन नपाउँदा म पनि दुखी छु सानु आउन नपाउँदा प्रकाश अधुरोत धारिङबाट हुनुहुन्छ भने हाल साउदी मुक्तक दोहोरीमा त्यसै गरी हामीसँग अर्को मुक्त छ प्रकाश मगर वियोगीको सम्पूर्ण आत्मीय मनहरूमा नमस्कार गर्दै यो मुक्त छोडे है भनेर लेख्दै हुनुहुन्छ मनमा अमंग बसी बस चढेर आउँछु दशैंमा साथ समुन्द्र बीच तरेर आउँछु दशैंमा पोहर साल आउँछु भने छुट्टी मिलेन आमा यो साल त नाच्ने कम्मर कसेर आउँछु दशैंमा यो साल त नाच्ने कम्मर कसेर आऔँसी दशैंमा मनमा उमङ र बोकी चढेर आऔँसी दशैंमा प्रकाश मगर वियोगी हुनुहुन्थ्यो हाल मरूभूमिको देश भारतबाट लेख्ने अर्को मुक्त छ दिनेश घिमिरेको दिनेश घिमिरे रेडियो मस्ती सतासी थोप्लो नौ मेगा हर्सबाट हुनुहुन्छ रेडियो मस्ती सतासी थोप्लो नौ मेगाहरी मुक्तक दोहोरी कार्यक्रमको मीडिया पार्टनर रेडियो पनि थियो साहित्य सरगम कार्यक्रममा दिनेश घिङले यस मुक्तक दोहरीलाई पनि आफ्नो विशेष भाग बनाउनु भएको छ दश आयौ खसी खोज्न बेसी झर्नु बाबा आउँछ तिम्रो छोरो पक्कै बाटो हेर्नु बाबा गाउँ घर छरछिमेकमा खुसियाली छाउँदै होला तिमी पनि दौरा सुरुवाल कोटो टोपी फेर्नु बाबा तिमी पनि दौरा सुरुवाल कोटा टोपी फेर्नु बाबा दसैँ आयो बाबा, यसपालिको दसैँमा आउन पाइन हजुर यसपालिको दसैँमा आउन पाइन हजुर डाँडा गाउँको लिङ्गेपिङमा धाउन पाइन हजुर पिरातीका बातसँगै गैर गाउँकी ठुलीसँग पिरातीका बातसँगै गैर गाउँकी ठुलीसँग दशैंका भाका पनि गाउन पाइन हजुर यसपालिको दशैँमा आउन पाइन हजुर डाँडा गाउँको लिङ्गेपिङमा धाउन पाइन हजुर राज वाइके पान्थर हाल मलायाबाट हुनुहुन्छ मेरो हातमा अर्को मुक्तक परेको छ नसामा होइन पीडा माछा मेरो मुक्तक नसामा होइन पीडा माछा मेरो मुक्तक बडा दशैँको बिदा माछा मेरो मुक्तक जिन्दगी भने प्रवासमै अल्झेको छ जिन्दगी भने प्रवासमै अल्झेको छ बाङ्गो नभई सिधा माछा मेरो मुक्तक नसामा होइन पीडामा छ मेरो मुक्तक बडा दसैँको विधामा छ मेरो मुक्तक रतन राज पुन जाजरकोट हाल मलेसियाबाट हुनुहुन्छ लगाऊ न मन्थ्यो प्यारी रातो टीका जमरा लगाऊ न मन्थ्यो प्यारी रातो टिका जमरा हामी सबै सँगसँगै मनाउन दसहरा दसैँ मात्र छुट्टी हुन्न तिहारमा पक्कै आउँछौ दशै मात्र छुट्टी हुन्न तिहारमा पक्कै आउँछौ तिमी घुमाउला डाँडा पाखा छ लगाउन मनथ्यो भ्याइ रातो टीका जमहर संग हामी सबै सँगसँगै मनाउने श्रोताहरू मुक्तहरू वाचन गर्ने क्रममा छौ यसै गरी सरस्वती मुक्तक वाचन गर्ने क्रममा अर्को मुक्त कल्पना आचार्य ओली शिलाजीलाई हे भनेर लेख्दै हुनुहुन्छ मलाई ढाल्न देऊ अभावको पर्खाल नि दश अर्को साल सँगै बसी मनाउला नि दशनु कल्पना आचार्यले पनि मुक्तक दोहरीमा आफ्नो नाम ठेगाना लेख्नु भएको छैन उहाँलाई पनि आफ्नो ठेगाना राखिदिनुहुन अनुरोध गर्दछु आगामी कार्यक्रमहरूमा सुखपरियार आरवा आठ कास्कीबाट हुनुहुन्छ उहाँको मुक्त यस्तो छ मन का चाह न मन का चाह नमा वर्ष दिन को दशें समझी रोणी न पार वर्ष दिन को दश को ब्याज बुधाएस ऋण को के चिंता ब्याज बुधाएस बरू भाका सर्ष दिन को दशें बरू भाका सर्ष दिन को दशक परियार आरबा आठ कास्की अब हामीसँग अर्को मुक्त छ नरेन्द्र दाईको उहाँले रतनजी लाए है भनेर लेख्दै हुनुहुन्छ जसोतसो चिची खाने पैसा बचाउला खर्च तिर्न मुखियालाई मेलो सघाउला एउटा भएको लैनो भैंसी बेची हिंचु साइली यो दशमा एउटा नयाँ नाना लगाउला यो, ना यो दशमा एउटा ना दाई हुनुहुन्थ्यो उहाँले पनि मुक्तमा ठेगाना राख्नु भएको छैन त्यसकारणले हामीले ठेगाना पर्न पाइरहेका छैनौं आगामी दिनहरू पनि नरेन्द्र दाईलाई मुक्तक दोहोरीमा ठेगाना राखिदिन हुन अनुरोध गर्दछु त्यसै गरी अर्को मुक्तक छ नरेन्द्र एनपी न्युपाल उहाँले पनि सबैलाई लेख्दै हुनुहुन्छ सम्झिए होली सम्झिए दशैं तिहार सम्झिए होली सम्झिए निमुखाझै सन्ततिको बोली सम्झिए धनको लागि भौतारी जहाँ पुगे पनि मनको माया सजिएको दोहोरीमा रहेका मुक्तहरू वाचन गर्ने क्रममा हामीसँग अर्को मुक्त छ सर वहाँ उहाँ हल विराटनगरबाट लेख्दै हुनुहुन्छ सरला नेपालले मोहन दाई र नरेन्द्र दाईलाई अंकित गरेर मुग्दको लेख्दै हुनुहुन्छ आँखामा किलबिल आँसु हुन्थ्यो सधैँभरि आँखामा किलबिल आँसु हुन्थ्यो सधैँभरि हजुरको फोटो हेर्दा रूम्थिन आमा घरी हजुरको फोटो हेर्दा रुम्थिन आमा घरिघरि आउँदैन रे आमा आमा यो दशैमा दाई भन्दा रोइन आमा मुर्छा पर्दै सम्हाल्न नसक्ने गरी रोइन आमा मुर्छा पर्दै सम्हाल्न नसक्ने गरी आँखामा तिल तिल आँसु हुन्थे हजुरको फोटोकोटलिङ एक पाँच खले हाल विराटनगरबाट अब अर्को मुक्त छ खिम संयोग खड्काको उहाँले सम्झना आर्याल जीलाई है भनेर लेख्दै हुनुहुन्छ उहाँले पनि आफ्नो ठेगाना लेख्नु भएको छैन उहाँको मुक्त यस्तो छ हसी काटेर औका देखाउँछन् यहाँ खसी काटेर औका देखाउँछन् यहाँ मनै भन्छन् दशमा मान्छे खेलाउँछन् यहाँ गरीब भने भोक भोकै शरीर ढाक्ने टो छैन गरीब मात्रै चाडबाडामा सेला आउँछन् यहाँ खसी काटेर औकात देखाउँछन् यहाँ मनै भन्छन् दशमा मान्छे मनै भन्छ दशमा मान्छे खेलाउँछन् यहाँ खिम यहा, संयोग खरगाजी यति मिठो मुक्तक लेख्दै हुनुहुन्थ्यो कृपया हरेक मुक्तको तल आफ्नो नाम ठेगाना लेखिदिनुहुन अनुरोध गर्दछु अब हामीसँग अर्को मुक्त छ पूर्ण थेगिमको सम्पूर्ण मित्रहरूको लागि है भनेर लेख्दै देखासिक गर्छन् कति बैरी हँसाउन् लखपति हँसाउन बन्न खोज्छन् लखपति बैरी हँसाउन दशैसँगै घरभित्र दुर्दशा भित्रउँदै आखै बिगार्छ लमासाउन आँख बिगार्छ लमा देखासिकी गर्छन् कति बैरी हँसाउन धनकुटा श्रोताहरू गत सेप्टेम्बर सताइस र 28 तारीक शुक प्रकाश दट अनलाइन पत्रिकाबाट भएको मुक्तक दोहोरीमा समावेश भएका मुक्तकहरू पढ्ने क्रममा छौं यसै क्रममा अर्को मुक्त छ प्रिय रेशम घटीको उनलाई है भनेर लेख्दै हुनुहुन्छ पाएन छुट्टी यो दशमा म आउँदिन फर्केर पाइन छुट्टी यो दशमा म आउँदिन फर्केर बाटो हेरिदो बाटोमा नहेर्नु हिँड फर्केर मलाई लाग्यो परदेशको भुमरीमा मलाई सँगै ती कहिले नरु न हि देखेर पाइनँ छुट्टी यो दशमा आउँदिन म फर्केर रेशम घर दाङबाट हुनुहुन्थ्यो हाल मुम्बाइहरूले पनि हुन्छ यसै गरी मुक्तक डोहोरीमा मुक्त जोड्ने क्रममा हामी कमल विवश मगरको मुक्त जोड्दैछौ सबैजनालाई है भनेर लेख्दै हुनुहुन्छ के दश के तिहार मुग्लानीको के दश के तिहार मुग्लानीको जीवन सधैँ अन्धकार मुग्लानीको जमरा झरी बाटो नहेर्नु आमा मुटु जल्छ बारम्बार मुग्लानीको मुटु जल्छ बारम्बार मुगानीको के दश के तिहार मुग्लानीको जीवन सधैँ अन्धकार मुग्लानीको रोल्बाबाट कमल दिवस मगर हुनुहुन्थ्यो भने हाल मलेसियाबाट मुक्त हामीसँग अर्को मुक्त छ प्रकाश आचार्यको एकजना दिदी बजारमा फोनमा छिरमासँग यस्तो कुरा गर्दै थिइन है भनेर प्रसङ्गमा मुक्त जोड्दै हुनुहुन्छ दसैँ आयो दसैँ आयो सुन्दैछु हजुर दसैँ आयो दसैँ आयो सुन्दैछु हजुर अलिकति मनमा कुरा सुन्दैछु हजुर साडी चोली रोजौं भने ढल्नुहोला फेरि साढे चोली रोजौं भने ढल्नुहोला फेरि त्यसैले त गुच्चे टालो चुन्दैछु हजुरसँग अर्को मुक्त साउथको मुक्त यस्तो छ बस्नु आमा बाटो हेरी चाँडै फर्की आउँछु म तिम्रै हातको जमरा अर्को साल लगाउँछु म यो साल विदा पाइन त्यसैले आमा आएन अर्को साल पक्का पनि विदा पाउँछु म अर्को साल पक्का पनि विदा पाउँछु म यसरी लेख्दै हुनुहुन्थ्यो दीपक साउद हाल मुम्बाइबाट सय पत्री मखमली फुल बोटमै सुक्लाय पत्री मखमली फुल बोटमै सुक्ला सानो बाटो हेर्दा यो प्याराको मन कति दुख्ला सानो सँगै पिङमा मचिएको सम्झी पर्देशबाट सँगै पिङमा मचिएको सम्झी परदेशबाट घर देशको रमजम हेर्न कहिले पाइला पुगला सानु सय पत्री मखमली फुल बोटमै सुक्ला सानु बाटो हेर्दै यो प्याराको मन कति दुख्ला सानो पठाउनु भएको छ मदन भण्डारी रेडियो भिजन झापा जो हाम्रो रेडियो पार्टनर भिजन एफएम का सञ्चालक पनि हुनुहुन्छ मेरो हातमा अर्को मुक्तक परेको छ वर्षा आउँदा दसैँ के खाने हो खिर वर्षा आउँदा दसैँ के खाने हो खिर म त साह्रै दिक्क भाछु साह्रै लाछ घरमा खसी काटि मासु खाने मन छ घरमा खसी काटी मासु खाने मन छ ऋण खोज्न कता जानु पाउँछु कतातिर वर्ष दिनमा दसैँ आउँदा के खाने हो कि र म त साह्रै दिक्क भएको छु साह्रै लाछ पिर भवानी अधिकारी धादिङ हाल इजरायलबाट हुनुहुन्छ दसैँमा खुसी भई रमाउ मिलेर दसैँमा खुसी भई रमाऊ मिलेर एक समाउ मिलेर घोडा चढ्नेलाई चन्न देऊ घोडा चढ्नेलाई च्न देऊ हामी सानो खुसी जमाऊ मिलेर दसैँमा खुसी भई रमाउ मिलेर एकअर्कालाई समाऊ मिलेर जग प्रकाश राई पाँच थरबाट हुनुहुन्छ मेरो हातमा अर्को मुक्त परेको छ जीवन ऐलिएर झर्न नपरोस् जीवन ऐलिएर झर्न नपरोस् दसैँ मान्न पाइएन मर्न नपरोस् अब परदेश नआउने भो भयो अब परदेश नआउने भो भयो बहिरिको शरणमा कोहीले पर्न नपरोस् जीवन अहिले हेर झर्न नपरोस् दश मान्न पाइएन मर्न नपरोस् सिटी मगर प्युठन मेरो हातमा अर्को मुक्तक परेको छ यसपालिनी दसैँमा आउन पाइन आमा यसपालिनी दसैँमा आउन पाइन आमा रातो टिका जमारा लाउन पाइन आमा घरमाथिको खरबारीमा लिङ्गे पिङ झुन्डे पनि घरमाथिको खरबारीमा लिङ्गे पिङ झुन्डे पनि म अभागी छोराले मच्याउन पाइनँ आमा यसपालिनी दशैँमा गत सेप्टेम्बर सताइस र अठाइस तारीकमा भएको मुक्ति दोहोरी कार्यक्रममा समावेश मुक्तहरू जोड्ने क्रममा छौं अब भने हामीसँग देवराज भन्तनाको मुक्त रहेको छ उहाँले शिला कार्कीलाई है भनेर लेख्दै हुनुहुन्छ एता ता धर्छन् दश आए नि सधैँभरि बाधा अट्छन् बाहिरी हाँसो खिच्छ हाँसेर बोक के गर्नु भित्री व्यता जलि तर्पन दशनीतै आए निवराज भन्ता हामीसँग अर्को मुक्त छ कृष्ण समर्पणको कृष्ण समर्पण हुनुहुन्छ बम खा एक गुल्मीबाट भने हाल भारतबाट उहाँको मुक्त यस्तो छ उद्देश्य आधा काम नहोस् कहिल्यै यति भन्छु मित्रता लिलाम नहोस् कहिले यति भन्छु मित्रता लिलाम नहोस् कहिल्यै विजय दशमीको हार्दिक शुभकामना उज्जवल तपाईँको जिन्दगीमा कृष्ण समर्पण हुनुहुन्थ्यो बमघा एक फुल्मीबाट हाल भारतबाट मुक्तुक दोहोरीमा रमदै हुनुहुन्थ्यो त्यसै गरी मुक्टोक दोहोरीमा मुक्टुक थप्दै हुनुहुन्छ हिमाल परियार उहाँ तातापानी दुई सुर्खेतका मुटुकमा हुनुहुन्छ भने हाल भारतबाट मुक्टुक फोटे हुनुहुन्छ स्वदेश धाउन पाइन आमा हजुरको मनको खुशी खाउन पाइन आमा, आमा। बालपनामै पर्देशिह साहुको ऋण हुँदा बालापन्मै पर्देशिंह साहुको ऋण हुँदा हजुरको न्यानो काखमा रमाउन पाइन आमा हजुरको न्यानो काखमा रिठो हामीसँग अर्को मुक्त छ जीवन उदासको उहाँले पनि सबैलाई हेर्नु लेख्दै हुनुहुन्छ रहे रहे दिन रहेको छ रात ढलिरहेको छ दिन ढलिरहेको छ रात ढलिरहेको छ चसोतसो जिन्दगी झलिरहेको छ चसोतसो जिन्दगी झलिरहेको छ यता गाउँमा दशैं तिहार नजिक गर्दा यता गाउँमा दशैं तिहार नजिक गर्दा यता बने परदेशीको मन जलिरहेको छ यता भने परदेशीको मन जलिरहेको छ जीवन उदास बागलुङबाट हुनुहुन्छ भने हाल दक्षिण कोरियामा हुनुहुन्छ श्रोताहरू गत सेप्टेम्बर सताइस र अठाइस था तारीकमा था प्रमुख भूमिकामा शिला कार्की र कपिल लामसेने रही सञ्चालन भएको मुक्त दोहोरी कार्यक्रममा प्रस्तुत मुक्त फरकहरू हर गर्ने क्रममा छौं यसै क्रममा हामीसँग अर्को मुक्त छ हरिप्रसाद अरियालको विगतका दशैंहरूको यादमा भनेर मुक्त देख्दैछ जाते पिङ लिङ्गे पिङ खेल्दै रमाउँथ्यौं सानो हुँदा जाते पिङ लिंगे पिङ खेल्दै रमाउँथ्यौं सानो हुँदा दुःख बिर्सी रमाइलोमा दशैं मनाउँथ्यौं सानो हुँदा आशीर्वाद त बिस्तारै लिँदै गरौंला जस्तो लाग्थ्यो आशीर्वाद त बिस्तारै हृदय गरौँला जस्तो लाग्थ्यो फूलपाती भन्दा पहिले पैसा समाउथ्यौं सानो हुँदा फूलपाती भन्दा पहिले पैसा समाउथ्यौं सानो हुँदा हरिप्रसाद निरन्तर हाँडी खोला गाविस वडा नम्बर छ मकोवाना हाल साउदी अरबबाट मुक्त लेख्दै हुनुहुन्थ्यो मुक्त तोहरीमा प्रस्तुत मुक्तकहरू जोड़दैछौं हामी यसै क्रममा हामीसँग अर्को मुक्तक छ समीर श्रेष्ठको उहाँ कुमपुर नौ धादिङबाट हुनुहुन्छ भने हाल कतारबाट मुक्तकनुहुन्छ उहाँको मुक्तक यस्तो छ म जस्तै घरिघरि कसैले रुन नपरोस् यो दशमा म जस्तै घरिघरि कसैले रुन नपरोस् यो दशमा मेरो जति परदेशी व्यथा कसैको हुन नपरोस् यो दशमा नरुनु रोइसके घर परिवार साथी सँगैको नरुनु रोइसके घर परिवार साथीसंगीको यादमा जस्तै कसैले आँसुले मुख धुन नपरोस् यो दशमा मैले जस्तै कसैले आँसुले मुख धुन नपरोस् यो दशमा समीर श्रेष्ठ कुमकुर नहुंबाट हुनुहुन्थ्यो भने हाल कतारबाट मुक्त दोहोरीमा समावेश हुनुभएको थियो हजुरहरूले मुक्तक दोहरीमा मुक्तक पोट गर्दाखेरि आफ्नो नाम र ठेगाना एकदम स्पष्टसँग खुलाएर राखिदिनु होला जसरी हामीलाई सञ्चालन गर्न र श्रोताहरूलाई चिन्न सजिलो हुन्छ पिङ खेल्न परै जाओस् भेट हुँदैन कि पिङ खेल्न परै जाओस् भेट हुँदैन कि टाढा टाढा बस्नु पर्दा मन रुँदैन कि रमाइलो दसैँ भन्छन् दुःख लाछ मलाई रमाइलो दशै भन्छन् दुःख लाछ मलाई दसैँ दशा हुँदा तिम्रो मनमा हुँदैन कि दसैँ दशा हुँदा तिम्रो मनमा हुँदैन मोनबत्तीको शिखा श्रेष्ठ लोकतन्त्र एफएम धादिङ जो हाम्रो रेडियो पार्टनर लोकतन्त्र एफएमकी सञ्चालिका पनि हुनुहुन्छ मेरो हातमा अर्को मुक्त परेको छ माता दुर्गा भवानीले पूरा गरुन चाहना माता दुर्गा भवानीले पूरा गरून् चाहना बढ़ोस् ज्ञान मिलोस धन उच्च होस् भावना वर्ष हर्ष उमङ्ग प्रगति सुख स्वास्थ्य दीर्घायु हर्ष उमङ्ग प्रगति सुख स्वास्थ्य दीर्घायु विजया दशमीको छ शुभकामना माता दुर्गा भवानीले पूरा गर्नु चाहना बढोस् ज्ञान मिलोस् धन उच्च होस् भावना श्याम श्रेष्ठ तनह हाल मकाउ बटाउनुहुन्छ अर्को मुक्त रहेको छ पाँच वर्ष भो घर छोडी आएको परदेशमा पाँच वर्ष अब घर छोडी आएको परदेशमा टिका जमारा छैन लाउन पाएको परदेशमा सिधै साहुको काम साहुको गाली यहाँ छ यहाँ सधैँ साहुको काम साहुको गाली छ यहाँ निका मिठो अझै छैन खाएको परदेशमा पाँच वर्ष अब घर छोडी आएको परदेशमा इन्द्र सङ्गीत बुढाथोकी सल्यान हाल मलेसियाबाट आउनुहुन्छ मुक्तक दोहोरीका मुक्तकहरू प्रसारण गर्ने क्रममा मेरो हातमा अर्को मुक्तक परेको छ मन नदुखाउनु अर्को दसैँ आउँछु नि मन नदुखाउनु अर्को दसैँमा आउँछु नि दिन नसुक्न जमरा अनि टिका लगाउँछु नि ल्याउँछु कमाई दुई चार पैसा घरमा ल्याउँछु कमाई दुई चार पैसा कमाई घरमा घरको चुइने छानो छाउँछु नि आफ्नो आयो दश पनि आशीर्वाद नै प्रवासबाट बाबा छैन मुस्थल धारे आँसु धारी सुस्वास्थ्य र दीर्घायु भने आशीर्वाद यसैगरी हामीसँग अर्को मुक्त छ सानो दिलको उहाँ लगन पुल झापाबाट हुनुहुन्छ गुलाब देखेछ धन्य त्यो पलास थियो तिमीलाई मख पार्नु पुरा खास थियो महल भएर के भो झुक्किएर महल भएर के भो झुक्किएर आफै कत्रो सपना देखियोमा कत्रो सपना देख्यायो सानो दिन दिपक हुनुहुन्थ्यो लखनपुर झापाबाट मुक्तक दोहोरीमा समावेश भएका मृतकहरू सरासर वाचन गर्ने क्रममा छु म यसै गरी अर्को मृतक छ काशीराम घटी मगरको उहाँ शिलाजीको लागि है भनेर लेख्दै हुनुहुन्छ उहाँको मुख्य यस्तो छ एकले भए पनि तिमीले दशैं मनाउनु है शिला तिमी दुखी भए नै छोरी खुशी मनाउनु है शिला दुःख सुख जसोतसो दुःख सुख जसोतसो घरमा दशैं मनाएर जसरी नै माइती उपस्थिति जसरी नै माइती उपस्थिति जनाउनु है शिला शिलाजीको लागि है भनेर लेख्दै हुनुहुन्छ काशीराम घटी मगर यसैगरी हामीसँग अर्को मुक्त छ हरिचरण अरियालले पारि यसैगरी अर्को मुक्त छ हामीसँग हरिशरण अरियालले साहित्यप्रेमी कपिल लामस्यानीको लागि है भनेर लेख्दै हुनुहुन्छ हरिशरण अरियाल दादिङबाट हुनुहुन्छ उहाँको मुक्त यस्तो छ दशैं आयो भन्सन चप्पल म गाँसेर हिँड्दैछु दशैं आयो भन्सन चप्पल म गाँसेर हिँड्दैछु खाट्या शर्ट पाएँ टालो म टाँसेर हिँड्दैछु भव्य सभ्य परिवार अनि रोजगार छैन मेरो भव्य सभ्य परिवार अनि रोजगार छैन मेरो अभावै अभावका बीच म हाँसेर हिँड्दैछु खाट्या सर्ट पाएँ टालो टालेर हिँड्दैछु दसैँ आयो भन्सन चप्पल म घाँसेर हिँड्दैछु हरिशण्ड अरियाल हुनुहुन्थ्यो धादिङबाट यसै गरी अर्को मुक्त छ हामीसँग धादिङबाटै मुक्तल दोहोरीमा रोदन रश्मिरोदनको मुख कहाँ आयो दश ताले छाको बेला गरीबीको सपेटोले जिउनु न मर्नु भएको बेला छाकै टार्ने अवकाश छैन छाकै टार्ने अवकाश छैन खसी क्यारी ढालुम ताउलो रित्तै भूरा भोकै अनिकाल लाको बेला ताउलो रित्तै भूरा भोकै अनिकाल लाको बेला रश्मिरोदन हुनुहुन्थ्यो नलाङ नौ धादिङबाट अर्को मुक्त हामीसँग शमशेर रम्तेल अभागी प्रकाश सरलाई है भनेर लेख्दै हुनुहुन्छ आइसकेछ दशैं घरतिर जाने होइन त कति बस्नु पर्दै समय खुशी बाना लाने होइन त चाडपर्व त हो मान्यजनको हातको टीका थापी साथीभाइ मिलिजुली दुई चार बोतल खाने होइन त साथीभाइ मिलिजुली दुई चार बोतल खाने होइन यसै गरी हामीसँग अर्को मौका छ धर्म राज अतिले शिलाजिला हेर लेख्दै धरो धर्म ढाट्या छैन यस्तै छ यो जिन्दगानी रातो दिनमा फुर्सद हुन्न व्यस्तै छ यो जिन्दगानी छोराछोरीको आमाबाबु तिम्रै यादमा दिन बिताउँछन् छोराछोरी आमाबाबु तिम्रे यादमा दिन बिताउँछन् छोराछोरी आमाबाबु तिम्रे यादमा दिन बिताउँछन् समयले झोका दियो अभ्यस्तै छ यो जिन्दगानी मुक्तक दोहोरीका मुक्तहरू प्रसारण गर्ने क्रममा मेरो हातमा अर्को मुक्तक परेको छ हेरेर घाँटी निल्नु छ है हाड गरेर विचार हेरेर घाँटी निल्नु छ है हाड गरेर विचार रमाइलोसँग मनाउनु होला दसैँ र तिहार मिठा न मिठा सपना बोकी हुँदा म प्रवासी मिठा न मिठा सपना बोकी हुँदा म प्रवासी यो सालमा पनि हुने भो खाली अभागी निधार हेरेर घाँटी निल्नु चाहिँ हाड घरेर विचार रमाइलोसँग मनाउनु होला दसैँ र तिहार केशव साई खरि गइ र चार दैलेख मेरो हातमा अर्को मुक्तक परेको छ शिशिर राई हुनुहुन्छ दशाली दशी फर्किआयो हुनेलाई हर्ष नहुनेलाई आँसु ल्यायो केटाकेटी रमा हुन्छन् दसैँ आयो भने कसरी यो टार्ने होला पिरलोले छायो दशा लिई दशै फेरि फर्किआयो हुनेलाई हर्ष नहुनेलाई आु ल्यायो शिशिर राई हुनुहुन्छ ओखलढुङ्गा हाल दुहा कतारबाट मुक्तक धरीमा, पोस्ट गरिएका मुक्तक वाचन गर्ने क्रममा मेरो हातमा अर्को मुक्तक परेको छ गरीबको दशै भन्नु दशा जस्तै हुन्छ गरीबको दशैं भन्नु दशा जस्तै हुन्छ म यता प्रदेशमा मनसारिनु हुन्छ खर्च पनि पठाउन सकिएन आमा हाम्रो व्यथा देउताले पनि कहाँ सुन्छ गरीबको दशा जस्तै राम शरण श्रेष्ठबाट अब हामीसँग अर्को मुक्त छ दुर्गा रिमालको राखौं भन्थ्यो आफै आदेशमा भो मान्दै मान्दैन बाँच्दा पनि यस्तो हरिशमा भोग मान्दै मान्दैन कस्तो कठोर भाषा आफ्नै मुटु पनि यसपालि कस्तो कठोर भाषा आफ्नै मुटु पनि यसपालि रमाऊ भन्यो चार प्रदेशमा भोग मान्दै मान्दैन रमाउ भन् चमान्दै मान्दैन उहामाल असँग अर्को मुक्त छ राजीव केसी सङ्घर्षीले शिलाकार हेर्न लेख्दै माने तिमी एक्लै हुने भयो भित्ताको त्यो तस्विरलाई छुने भयो मेरो छुट्टी अहिले पनि मिलेन निप्यारी भक्का मिटे साथी तिमी एक्लो एक हुने भयो यो दश नि तिमी एक्लो एक भयो राजीव देसी सङ्घर्षीले शिला कार्किला हे भनेर लेख्दै अब भने हामीसँग अर्को मुख्य छ मदन भण्डारी बेलपाटा दुई दैलेखबाट नरुन आमा फुल अिएर हातमा थाली दसैँ मान्न आउन पाइन छिट्टी पाइन यसपालि घरकै यादमा मुग्लानामा सम्झि सम्झि रोइरहेको छु घरकै यादमा मुग्ला नमा सम्झि सम्झि रोइरहेको छु फोनैबाट आशीर्वाद दिनुहोस् भए पनि मदन भण्डारी लेख्दै श्रोताहरू हामी मुक्त दोहोरीमा समावेश मुक्तहरू वाचन गर्ने क्रममा छौं यसै क्रममा हामीसँग अर्को मुख्य छ जेनिसा मगरको उहाँ लेख्नुहुन्छ थालिसक्यो यो शालाको जमहरा झरना वर्षा झर्णप्रिया छिट्टो आइदेऊ फर्केर ए परदेशी किमी छिट्टो आइदेऊ फर्केर ए परदेशी किमी रहेनि को जगत अनुमोलको प्रकाश्दै पर पनि गाउँ फिर्न थाले होला परदेशी पनि गाउँ फिर्न थाले होला घरमाथि चौतारीमा लिङ्गे तिंग हाले होला रंगी चंगी भएको छ रंगी चंगी होला त्यतिखेर गाउँ घर भत्किएका घरखा भित्ता सिंहारेर टाले होला भत्किएका घरखा भित्ता सिंहालेर टाले होला जगत अनुमोल हुनुहुन्थ्यो खोटाङ बसिलाबाट मुक्तक दोहरीमा मुक्तक नै जोड्ने क्रममा छौं हामी यसै क्रममा हामीसँग अर्को मुक्तक छ तेजेन्द्र विवासको सदा जस्तै वर्ष दिनमा दशैं आउँदाखेरि कसो गर्दै होलिन् कुनी प्राण प्यारीमेरी कहिले आउलान् प्रिय घरमा भन्दै दिन गन्दै कहिले आउलान् प्रिय घरमा भन्दै दिन गन्दै रुँदै चिन्की गाउँ घरमा उनी मेरो बाटो सदा जस्तै वर्षदिनमा दसैँ आउँदाखेरि सदा जस्तै वर्षदिनमा दश आउँदाखेरि त्यसै विवश हुनुहुन्थ्यो दो मुक्त दोहोरीमा मुक्त थप्दै यसै गरी अर्को मुक्त छ कमल ग्यांवलीको कमल ग्यांवली हुनुहुन्छ गुल्मी परामले रातामाटाबाट भने हाल नयाँ दिल्लीबाट मुक्त दोहोरीमा समावेश गर्नुहुन्थ्यो छिमेकीका सबै आए तिमी पनि आउन बाबु छिमेकीका सबै आए तिमी पनि आउन बाबु हामी बुढाबाआमाको हातको टिका लाउन बाबु हामी बुढाबाआमाको हातको टिका लाउन बाबु भयो तिम्रो बसाई विदेशी धेरै भयो तिम्रो बसाई विदेशतिर कोनि तिमी बिनाकै दशले खुसी छौन्न बाबु तिमी बिनाको दशले खुसी छाउन्न बाबु छिमेकीका सबै आयो तिमी पनि आउन बाबु उहाँ हुनुहुन्थ्यो कमल ग्यावाली गुल्मी परामली राचामाता र हाल नयाँ श्रोताहरू हामी मुक्तक डोरीमा समावेश मुक्तहरू जोड्ने क्रममा छौं यसै क्रममा रहस्य मनोजले सबैलाई है त भनेर मुक्त जोड्दै हुनुहुन्छ यता जस्तै दशैंमा त्यता आयो होला यता जस्तै दशै आमा त्यता आयो होला खुसियाली पक्कै पनि उस्तै छाय होला मत आमा विदेशमा दशै मनाउँदैछु मत आमा विदेशमा दशैं मनाउँदैछु सायद भाइले तिम्रो हातको टीका लायो होला यता जस्तै आमा त्यता आयो होला खुसियाली पक्कै पनि उस्तै छाय होला रहस्य मनोज हुनुहुन्थ्यो मुक्तक डोहोरीमा मुक्त थप्दै उहाँ काठमाडौँ नेपालबाट हुनुहुन्छ यसैगरी अर्को मुक्त छ दीपक पाण्डे बैतडीबाट अम्बिकाजीलाई है भनेर लेख्दै हुनुहुन्छ कसले लाउँछ टीका परदेशीको निदारमा, आउन पाइन घर दसैं अनि तिहारमा सबै खुसी होलान् त्यहाँ दश आयो भने सबै खुसी होलान् त्यहाँ दश आयो भने तर मेरो उही हाल छ रोही बस्नुपर्छ बिहारमा तर मेरो उहि हाल छ रोही बस्नुपर्छ बिहारमा कसले लाउँछ टीका परदेशीको निधारामा दीपक पाण्डे हुनुहुन्थ्यो भैतडीबाट इसे गरी मुक्त दोहरी में मोक्तक जोड़ने क्रम में छी हमीसंगक छीप सानो दिल दीपक को वहां सीलाजीला हे झूठ दस हाँ पो तो रुन्दन दस आनुपो रुद्देन ये सामल मन कोईन मोती जस्ते मैं भेज मोती जस्तै लाग्छ मलाई भन्दैको छु है कि आँखाबाट आँसु प्रिया चुनुहुँदैन दसैँ आउँदा हाँसुङको त रुनुहुँदैन यति साह्रो कोमल मुल्कुँदैन को सानो दिल दीपक हुनुहुन्थ्यो झापा लगनपुरैगरी अर्को मुख छ लेखमरी लावरको शाट हाल मलेसियामा हुनुहुन्छ अरूले खसी ढाल्ला रागा ढालु जस्तो लाग्ला अरूले खसी ढाल्दा रागा ढालु जस्तो लाग्ला देखासिखी गर्नेलाई सबै कुरा सस्तो लाग्ला देखासिखी गर्नेलाई सबै कुरा सस्तो लागला दसैँ गएको दुई दिनमा हिसाब गर्दा दश गएको दुई दिनमा हिसाब गर्दा गहिरी खेत छाउले छिन्ला जस्तो लाग्ला गैरी खेत छाउले छिन्ला जस्तो लाग्ला देखासिखी गर्नेलाई सबै कुरा सस्तो लाग्ला लेख ट मलेसियामा मुक्त वाचन गर्ने क्रममा छौ हामी शिशिर राईको मुक्त छ हामीसँग उहाँले सन्तोष देवकोटा जिलाए भनेर लेख्दै हुनुहुन्छ आफ्नो कोही दशको दिन परदेशमा हुँदा त नर्काहरू बाटो हेरी बस्दाखेरि घरकाहरू बाटो हेरी बस्दाखेरि मन कति <्खती> मन कोडिदो हो तिनी बुढ़ीआमाको कति मन कुडिदो हो तिनी बुढ़ीआमाको यो साल पनि नफर्किने खबर सुन्दा जन, आफ्नो कोही दशैंको दिन पर्दैन आफ्नो कोही दशैंको दिन पर्दैसम्म हुँदा तन घरकाहरू बाटो फेरि बस्दा फेरि मन शिशिर राही हुनुहुन्थ्यो ओखलढुगाबाट भने हाल दुहा कतारबाट मुक्त कु यसै गरी मुक्त जोडने क्रममा मन थापा मगरको मुक्त हामीसँग छ उहाँ काठमाडौँबाट हुनुहुन्छ छैनौ तिमी एक्लै दश मनाउ क्यारी प्रिया जोडी देख्दा ती सबैको रमाऊ क्यारी प्रिया सँगै त्यो ससुराली जाने दिन कहिले होला सँगै त्यो ससुराली जाने दिन कहिले होला जमरा र टिका एक्लै लगाऊ क्यारी लगा। प्रिया जमरा र टिका एक्लै लगाऊ क्यारी प्रिया मानथापा बुलन्द हुनुहुन्थ्यो बागलु गलकोटबाट हाल काठमाडौँ मुक्तक दोहोरीमा समावेश मुक्तबाट बनाइएको अनलाइन कार्यक्रम मुक्तक दोहोरी मुक्तक, मुक्तक जोड्ने क्रममा हामी अन्तिम मुक्त लिँदैछौं विजन गुरागाईको कति रुहाएर आउँछन् चाडबाडहरू कति हँसाएर आउँछन् चाडबाडहरू हुनेलाई त मोज मस्ती रमाइलो होला हुनेलाई त मोजमस्ती रमाइलो होला गरीबलाई सताउनसम्म सताउँछन् चाडबाड गरीबलाई सताउन सम्म सताउँछन् चाडबाडहरू भिजन गुरागाई हुनुहुन्थ्यो झापाबाट